हामीले डिप्रेसनको सिम्टम्स र अन्य धेरै पाटामा कार्यक्रमको पहिलो भागमा चर्चा गऱ्यौँ अब भने डिप्रेसनको प्रकारको बारेमा चर्चा गरिदिनुहोस् न यसका प्रकार कति र के के हुन्छन् डिप्रेसनलाई धेरै तरिकाले धेरै प्रकारमा हेर्न सकिन्छ होइन जस्तै एकदम कति साह्रो डिप्रेसन छ कोही चाहिँ को माइल्ड मोडड सिभियर भनेर हेर्छौँ माइल भनेको सामान्य डिप्रेसन हो जसमा चाहिँ त्यति धेरै गाह्रो लक्षण भए हुँदैन तर अप्ठ्यारो भइरहेको हुन्छ भने मोडे टु सिभियर चाहिँ अलिक गाह्रो हुँदै जान्छ होइन त्यो हिसाबले चाहिँ हुन्छ कहिलेकाहीँ चाहिँ त्यही सिभियर फर्ममा पनि आवाजहरू सुन्ने र साइकोसिस जस्तो लक्षणहरू कसैले मलाई मेरो बारेमा कुरा गरेर छन् भनेर आवाज सुन्ने मलाई कसैले मारिपोहाल्छन् कि म भन्ने किसिमको सोचहरू पनि आउनसक्छ जुन चाहिँ सिभियर फर्ममा हुन्छ एउटा प्रकारले त्यो अर्को प्रकार भनेको चाहिँ उमेर समूह हिसाबले हेर्दाखेरि चाहिँ चिल्ड्रेनहरूमा हुने बच्चा केटाकेटीहरूमा हुने र यो एडल्टमा हुने भन्नु अलिकति फरक हुन्छ चिल्ड्रेनहरूमा चाहिँ मुख्य यो मन उदास हुने भन्दा पनि चिडचिडापन धेरै हुने आफू खुसी भइरहेछन् अर्कालाई अर्कासित झगडा गर्ने कपाल तान दिने न्यू खोज्ने अनि त्यसपछि जिद्दी गर्ने किसिमको लक्षणहरू धेरै देखिन थाल्छन् होइन अनि त्यसपछि चाहिँ सानसानो कुरामा रुने त्यस्तो किसिमको लक्षणहरू देख्न थाल्छन् भने उमेर अनुसार चाहिँ अर्कै अलिकति एडल्टहरूमा चाहिँ अहिले भने जस्तै लक्षण हुन् होइन अनि उमेर बित्दै गइसकेपछि चाहिँ बुढेसकालमा चाहिँ अब आफ्नो साथीहरू बितिसकेको हुनाले के रहेछ जिन्दगी भन्ने किसिमका स्वाभाविक सोचहरूको परिवर्तनहरू आउन सक्छन् त्यो चाहिँ उमेरको हिसाबले भयो अब चाहिँ अर्को प्रेजेन्टेसन भनेको चाहिँ जुन लक्षणहरूको उसमा चाहिँ मैले भने खानाको रुचि नहुने थकाइ लाग्नेको विपरीत धेरै सुत्ने धेरै खाने कसैले मलाई छोडेर जान्छ कि भन्ने कुरामा चिन्तित भइरहने कले एकदम खुशी पनि हुने तर अर्को चाहिँ मूड डाउन चाहिँ भइरहने किसिमको अटिपिकल प्याटर्न भन्छ अटिपिकल डिप्रेसन देख्न सकिन्छ भने अर्को चाहिँ बाइपोलर डिप्रेसन भन्छ बाइपोलो डिप्रेसनमा चाहिँ कस्तो हुन्छ भने एउटा त डिप्रेसन भइहाल्यो अरू लक्षण जस्तै तर उनीहरू उनीहरूमा चाहिँ के हुन्छ भने कहिलेकाहीँ त्यसको विपरीत एकदमै धेरै खुसी हुने एकदमै निन्दा कम लाग्ने त्यही पनि शरीरमा धेरै तागत हुने धेरै पैसा खर्च गर्ने ठुल्ठुलो कुरा गर्ने ठुल्ठुलो सोचहरू म जे पनि गर्न सक्छु जस्तो लाग्ने अनि त्यसपछि रक्सीहरू यिनीहरू गरेर बढ्न सक्ने झ झगडा गर्ने होइन अनि त्यसपछि चाहिँ यो थकाइ नलाग्ने डिप्रेसनको ठ्याक्कै उल्टो त्यसैले बाइ पोलर दुईवटा पोल भन्छ कहिले एउटा चाहिँ डाउन गरेर सबै कुरा सकिन्छ भने डिप्रेसनको लक्षण आउँछ भने त्यही बिरामीमा अर्को कुनै समयमा चाहिँ एकदमै धेरै कन्फिडेन्टहरू म जे पनि गर्न सक्छु भन्ने अब अवस्था आइपुग्छ त्यसोलाई चाहिँ बाइपोलर भन्छ र त्यस्तो बेलामा डिप्रेसन भने बाइपोलर डिप्रेसन सो यस्तो किसिमका लक्षणहरू पनि देखिन सक्छन् जस्तै एउटा अध्ययनले चाहिँ डिप्रेसन महिलाहरूमा पुरुषको तुलनामा लगभग दुई गुणा हुन्छ भनेको छ नेपाली महिलाहरूमा पनि यस्तो समस्या धेरै नै सुनिन्छ के कारणले पुरुषको तुलनामा महिलाहरूमा देखिएको होला यो एउटा मात्रै अनुसन्धानले होइन थुप्रै अनुसन्धानले के देखाएको छ भने र एउटा ठाउँमा मात्र होइन विश्वव्यापी रूपमा के देखाएको छ भने महिलाहरूलाई पुरुषको तुलनामा डिप्रेसन चाहिँ दुई गुणा हुन्छ अब यसका चाहिँ थुप्रै अनुसन्धान यही हो भने ठोस यकिनको साथ भन्ने आधार चाहिँ छैन तर अनुसन्धानले देखाएका कुराहरूमा चाहिँ महिलाहरूमा चाहिँ हर्मोनल फ्याक्टर्सले एउटा त्यसपछि चाहिँ उहाँहरूको ब्रेनको चाहिँ इमोसनल कनेक्टिभिटी जस्तै बच्चाहरू गर्नुपर्छ इमोसनल स्ट्रङ ब्रेन हुन्छ भन्ने एउटा हाइपोथिसिस छ वा चाहिँ अड्कल भनौँ न एक तरिकाले जसको अनि अरू चाहिँ बेसिकली हर्मोनल प्याटर्नमा चाहिँ आएको छ त्यसैले यसमा चाहिँ यकिन सात ठ्याक्कै यही यही हो यही कारणले भन्ने चाहिँ छैन होइन तर डेफिनेटली महिलाहरूमा चाहिँ पुरुषभन्दा दुई गुणा चाहिँ नेपालमा पनि विश्वव्यापी रूपमा मानिसहरूमा बढी देखिन्छ यो सबै उमेरसम्ममा देखिन सक्छ यसमा चाहिँ धेरैसो चाहिँ यो किशोर किशोरी अवस्थामा पनि देख्न सकिन्छ र एडल्टहुडमा पनि भनौँ न उसमा पनि देखिन्छ अनि बुढेसकालमा पनि देखिन सकिन्छ त्यसैले यसलाई चाहिँ यो उमेरमा हुन्छ भन्ने चा। चाहिँ छैन धेरै सो पहिला रिसर्चमा त्यति धेरै बच्चाहरूमा डिप्रेसन हुँदैन भनिन्थ्यो अनि आजकल त्यो हो पनि होइन हुन था देखिन थालेको छ होइन त्यसैले चाहिँ अब कहिलेकाहीँ चाहिँ यसको बाइ मोडल पिक भन्छ कुनै एउटा किशोर अवस्थामा पनि धेरै दे देखिने र पछि गएर चाहिँ चालिस पैँतालिस वर्षको उमेरमा पनि देखेको छ त्यस्तो यो समस्यासँगै अरू मानसिक समस्याहरू चाहिँ के के आउँछन् डिप्रेसन हुने मान्छेहरूमा चाहिँ धेरैसो कमनली देखेको मानसिक रूपले देखेको भनेको चाहिँ यो एङ्जाइटी आतिनी रोगको लक्षणहरू अनि त्यस चाहिँ नसामा जान सक्ने सम्भावनाहरू जस्तै टेन्सन भयो अल्कोहलमा गयो रक्सी सेवन त्यस्तोमा जान सक्ने सम्भावनाहरू बढाउँछ त्यो सँगसँगै चाहिँ यो आत्महत्याको सम्भावनालाई चाहिँ डिप्रेसन बढाउँछ इन्फ्याक्ट डिप्रेसनको मुख्य कारण हो आत्महत्या मानसिक रूपले आत्महत्या हुन्छ हो होइन त्यसमा डिप्रेसन चाहिँ मुख्य एउटा कारण होइन त्यो सँगसँगै शारीरिक रूपले पनि अरूहरू रोग जस्तै म टाइममा खाना खाइरहेको छुइनँ केही खाना मनलाइरहेको छैन भने यसै पनि मेरो वेट लस हुँदै जान्छ त्यसरी चाहिँ अरू रोगहरू जस्तै निम्त्याउँदै टिबुक्लोसिस हुन सक्ने सम्भावना बढ्छ टिभीको रोग हुने अनि त्यसपछि अन्य रोगहरू अरू शारीरिक रोग हुने सम्भावना पनि बढ्छ त्यसैले एक एक प्रकारले भन्यो भने यो सँगै थुप्रै रोगहरू हुने सम्भावना बढ्छ हजुर शारीरिक र मानसिक थुप्रै रोगहरू हुने सम्भावना छ अब डिप्रेसनको असरको बारेमा कुरा गरौँ यो रोगको शिकार भइसकेपछि यसले त्यो व्यक्तिको जीवनमा कस्तो खालको असर देखाउँछ पहिला त हामी अब आफ्नो बच्चा बाल्यकालदेखि जे भन्न चाहन्छौँ त्यसमा मिहिनेत किन गर्छौँ भने त्यसले हामीलाई खुसी दिन्छ होइन अब हामी खुशी नै हुन सकिरहेको छैनौँ केही कुरामा रमाउनै सकेका छैनौँ भने यसै पनि पहिलो असर त जिन्दगी बेकार लाग्ने केही कुरा गर्न मन नलाग्ने गर्न मन लागेपछि मिहिनेत नगर्ने र मेहनत नगरेपछि स्वाभाविक रूपले नकारात्मक रिजल्ट आउने र मलाई लागेको थियो म केही गर्न सक्दिनँ भन्ने सोच पर्छ होइन भनेपछि उसमा केही कुरा गरौँ राम्रो गरौँ भन्ने भावना रहँदैन जसरी त्यो जसो कुरा चाहिँ जीवन बोझ रहन्छ हरेक दिन आफैसित लडिरहनु पर्या छ हरेक दिन आफ्नो सोचसित लडिरहनु हरेक दिन मनले भन्छ बेकार छस् काम लाग्दैनस् र हाम्रो आफ्नै स्वरसित लडिरहेको अवस्था आउँछ त्यो त्यो अर्को असर हो कमाउने मान्छे छ उसले परिवारलाई पाल्नु छ उसले काम गर्न सकेका छैन बच्चाहरूलाई पढाउनु सकेका छैन घर लथालिङ्ग भएको त्यो आफ्नो अवस्था विद्यार्थीहरूलाई पढ्न सकेका छैनन् उनीहरूले आफ्नो नृत्य काम गर्न सकेका छैनन् टिचरबाट हरेक दिन गाली खाइरहेछन् त्यो अर्को अवस्था त्यसै त्यसै गरिकन चाहिँ समाजमा चाहिँ एउटा जुन जिम्मेवारी छ त्यो गर्न नसकेको अर्को अवस्था होइन र कहिलेकाहीँ चाहिँ यति जटिल अवस्था कि त्यसले गर्दा आत्महत्या गरेर एउटा जीवनै जान सक्ने अवस्था भनेपछि असर धेरै नै आर्थिक सा, सामाजिक र मानसिक मानसिक सबै लेभलमा चाहिँ यसको असर छ त्यसैले त मैले भनेँ नि दुई हजार डिप्रेसन चाहिँ योले गर्दाखेरि हुने चाहिँ विक्रम नभनु तर यो डिसएबिलिटी भन्छ नि त्यसमा चाहिँ डिप्रेसन विश्व सबै रोगलाई राखेर हेर्ने हो भने डिप्रेसनले दो चा। चाहिँ दोस्रो स्थान ओगटेको छ ओघ दुई हजार बिसमा त्यसबाट बुझिन्छ कि उसले आर्थिक सामाजिक र मानसिक रूपले कति क्षति पुर्याउनेछ भनेर हजुर हजुर अब भने हामी अन्तिम मन लिन गइरहेका छौँ जुन यस प्रकारको छ मलाई आजकल रुन मन लागिरहेको छ बस्दा पनि रुन मन आउँछ मन कता कता चसक्क दुख्छ धेरै सुत्न मन लाग्छ काम गर्न जाँगर लाग्दैन शरीरमा गाँठो परेको जस्तो हुन्छ दिमागमा नकारात्मक भावनाहरू आइरहेको छ मलाई कतै मानसिक समस्या त होइन उहाँको मनोजिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ उहाँले जुन मलाई अहिले भन्नुभयो भने चाहिँ उहाँको शुभभन्दा विपरीत रूपले यो सबै सोचहरू आइरहेछन् होइन शरीरमा छैन केही गर्न मन लाग्छैन शारीरिक रूपले पनि भन्यो भने डिप्रेसनमा शारीरिक लक्षण पनि हुनसक्छ त्यसैले यो सबै कुरालाई समेट्यो भने फेरि पनि उहाँमा पनि डिप्रेसनको लक्षण हुनसक्ने सम्भावना छ होइन तर मैले फेरि पनि भनिहालेँ कहिले काहीँ चाहिँ कस्तो हुन्छ भने कति बेला तनाव भयो केही कुराको स्ट्रेस भन्ने पनि म सुत्दिन्छु भोलिदेखि गर्छु पर्सिदेखि पर काम गर्छु कोहीसित नभेटौँ भन्ने कुरा हुनसक्छ होइन धेरैजना कसैको रिलेसनसिप प्रब्लम पनि जस्तो हुनसक्छ त्यसैले उहाँले सबै कुराहरू खोलाउन नभएको अवस्थामा एकपल्ट बसेर सबै एङ्गलले कुरा गर्दाखेरि चाहिँ समाधानको बाटोहरू खोल्छन् तर डिप्रेसन हुनसक्ने सम्भावना डेफिनेटली छ हजुर भनेपछि उहाँले सकेसम्म छिटो नै हस्पिटल अथवा साइकेट्रिक वार्डमा चाहिँ आउनु पऱ्यो डक्टर साहब फेरि उहाँको समस्या हेर्दा चाहिँ उहाँलाई धेरै सुत्न मन लाग्ने देखियो जुन कि डिप्रेसनमा चाहिँ ठ्याक्कै उल्टो नै हुन्छ यसमा चाहिँ के भन्नुहुन्छ ओके त्यसमा यस्तो जरुरी छैन कि डिप्रेसनमा चाहिँ सुत्न मन नलाग्ने भने सुत्न निन्दा नलागाउने भने होइन कोही कोही मान्छेलाई धेरै निन्दा लाग्ने धेरै खाना रुचि हुने त्यस्तो पनि हुन्छ निन्दा र खानामा सुत्समा चाहिँ गडबडी हुने गडबडी हुँदा दुवै हुनसक्छ पहिलो कुरा दोस्रो कुरा के हुन्छ भने शरीरमा डिप्रेसनमा चाहिँ थक्कै लागेपछि मान्छे निदाको भन्दा पनि उठ्न मन नलागेको पल्टिन जस्तो लागिरहेको अभी कई कुरा में जागरें ने अरुण हे सुतिर को मैं उठन मन नला सुत्न मनला जस्तु देखना इस त्यो एउटा ऊ अर्को चाहिँ अटिपिकल डिप्रेसनमा पनि यस्तो किसिमको धेरै निन्दा लाग्ने हुनसक्छ र मैले भनिहालेँ उहाँको अब कति बेला थाइरोइडको हाइपोथाइरोइडिजम भन्छ थाइरोइडको रोगको बेलामा पनि शरीरमा तागत नहुने सुत्न मन लागिरहने हुनसक्छ त्यसैले पनि मैले भनि डिप्रेसन हुनसक्छ तर कोलर राम्रोसित चाहिँ त्यो आधारमा चाहिँ हेर्नुपर्छ हजुर अब फेरि डिप्रेसनकै कुरालाई निरन्तरता दिँदा अब धेरैजना मानिसहरू डिप्रेसन लागे पनि औषधि लामो समयसम्म खान रुचि राख्दैनन् फलस्वरूप धेरैजनाले औषधी बिचमै छाडेको पनि हामीले पाउँछौँ डिप्रेसन भएपछि औषधि केही अनिवार्य नै हुन्छ त अरू केही उपचार विधिहरूको गराउँदैन डिप्रेसन होइन डिप्रेसनमा चाहिँ औषधिको प्रयोग चाहिँ के देखिएको छ भने चाहिँ मोटरेट टु सिभियर मैले भने सामान्यदेखि लिएर अलिक कडाखडै डिप्रेसन भयो भने चाहिँ औषधी चाहिन्छ चाहिन्छ त्यस्तो अवस्थामा चाहिँ मनलाई सम्झाउनै सकिँदैन किनभने मनमा नकारात्मक सोच अक्वाई गर्छ कुराकानीको माध्यमबाट हुँदैन काउन्सिलिङको माध्यमबाट त्यति सहज हुँदैन माइल्ड डिप्रेसनमा चाहिँ काउन्सिलिङ सिबिटी भन्छु त म तपाईँले ला लास्ट विक कुरा गर्नु भन्नुभयो सिबिटी भयो माइन्डफुलनेस बेस सिबिटी भयो यिनीहरू सबैले चाहिँ माइल्ड डिप्रेसनमा चाहिँ यसबाट बाहिर निस्किन्छन् र यो, यो प्रयोगमा आएको पनि र यसले फाइदा पनि गर्छ तर अलिकति अलिक जटिल हुँदै गइसिएसन चाहिँ औषधी चाहिन्छ मैले अहिले अहिले भने जुन हाम्रो बायोलोजिकल जेनेटिक भनेर त्यसमा चाहिँ के छ भने चाहिँ हाम्रो दिमागमा चाहिँ दुई तिनवटा रसायनहरू हुन्छन् जुन रसायनले चाहिँ हामी सोच्ने काम गर्छौँ होइन जस्तै भनौँ न मेरो शरीरको तापक्रम नाइन्टी एट पनि हुनसक्छ हन्ड्रेड डिग्री पनि हुनसक्छ फ्लक्चुएट हुन्छ तर जोडा आउने एक सय दुई एक सय तिन जान्छ किनभने त्यसमा चाहिँ एउटा भागको दिमागको एउटा भागमा चाहिँ त्यो केमिकल बढ्छ त्यसै गरिकन जब हाम्रो दिमागमा चाहिँ एउटा केमिकल सेरोट्रोनिन भन्ने केमिकल घट्छ तब चाहिँ नकारात्मक सोचहरू आक्वाई गर्छन् जसलाई हामी रोक्नै सक्दैनौँ त्यसैले औषधि चाहिँ त्यसको त्यसलाई चाहिँ त्यसमा चाहिँ प्रयोगमा आउने हो होइन अब जहाँसम्म लाग्छ औषधि छ महिना चार महिना मलाई पनि कसैले औषधी चार महिना खानु पर्यो भने वाक्कधि लाग्छ त्यसमा उहाँलाई लाग्छ भने स्वाभाविकै हो तर प्रश्न के छ भने चाहिँ यो चार महिना छ महिना किन गऱ्यो त मलाई मन लागेर चार महिना छ महिना गरे कि वा चाहिँ मलाई अन्दाजी गरिदिउन भनेर गरेँ कि भन्नेमा चाहिँ के देखिया छ भने विश्वव्यापी रूपले चाहिँ अनुसन्धान गर्दाखेरि औषधिको प्रयोग भयो औषधीले आजको भोलि फाइदा गर्दैन फाइदा गर्दा दुईदेखि तिन हप्ता लाग्छ त्यसलाई आज खान्छु आजबाट भोलिबाट फाइदा हुन्छ भन्ने होइन पहिला कुरा र फाइदा भएर सपोज म ठिक भइदिएँ तिन हप्ता चार हप्तापछि मेरो मन ठिक भयो पहिला जस्तो भइरहेँ र जसले छोडेँ तिनीहरूमा के देखिया छ भने चाहिँ यदि छदेखि आठ महिना प्रयोग गरेर छोडेकोमा चाहिँ फेरि फर्किने सम्भावना एकदमै कम छ महिनाभन्दा पहिलेकै छोडेकोमा चाहिँ फेरि पनि डिप्रेसन बल्झिने र त्यही अवस्थामा पुग्ने सम्भावना एकदम धेरै देखियो त्यसो अर्थमा चाहिँ सुरक्षित हुनुको लागि कि फेरि नबल्जियोस् भनेर रिक्स नहोस् भन्ने हिसाबले चाहिँ छदेखि नौ महिनाको पहिलोचोटि डिप्रेसन हुँदा र दुई तिनचोटि भइसकेको छ भने चाहिँ कहिलेकाहीँ त्यो दुईदेखि तिन वर्षसम्म पनि चाहिन सक्छ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 अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा छौँ र हामी आशा राख्छौँ सा। हाम्रो साइक विज्ञान टिपले तपाईँलाई पक्कै पनि मद्दत गर्दछ आजको टिप हाम्रो अतिथि मनोचिकित्सक डाक्टर प्रभाकर पोखरेलले दिनुहुन्छ उहाँबाट साइक विज्ञान टिप सुनाउन त है म चाहिँ अब डिप्रेसनकै बारेमा कुरा गर्यो त्यसैले त्यसकै वरिपरि नै रहेर टिप दिन चाहन्छु डिप्रेसन वंशानुगत कारणले हुनसक्छ थुप्रै कारणले हुनसक्छन् तर ती हाम्रो बसमा नहलन् तर जे हाम्रो बसमा त्यो भने चाहिँ यदि तनाव स्ट्रेस छ चा भने चाहिँ त्यसले गर्दाखेरि पनि त्यसको चक्र बिहुमा चाहिँ डिप्रेसनको रोग हुर्किन र रो बल्झिन सक्छ र तनावलाई मात्र चिन्न सक्यौँ र अलिकति पहिचान गर्न सक्यौँ भने चाहिँ यसले हामीलाई धेरै सहज बनाउँछ र तनाव भनेको चाहिँ कुनै पनि अवस्था जसमा चाहिँ हामी एउटा कम्फर्ट जोन आफ्नो एउटा सहज अवस्थाबाट बाहिर निस्किन्छौँ र लगातार रूपले एउटा हडबडाएको आर्थिक अवस्थामा पुग्न सक्छौँ र त्यसलाई चाहिँ पहिला सुरुमा चाहिँ यदि त्यस्तो अवस्था यदि महसुस गर्नुभएको छ भने कति बेला चाहिँ कोहीसित बसेर कुरा गर्नुहोस् डक्टर कहाँ आउनुपर्छ भनी छैन कोही मान्छे जसित तपाईँले मन खुलेर कुरा गर्न सक्नुहुन्छ कुरा गर्नुहोस् व्यक्त गर्नुहोस् व्यक्त मात्र गर्दाखेरि पनि कति चाहिँ आफ्नो मन सहज र हल्का हुनसक्छ र यो शैली मात्र विकास गर्नु भने पनि तनावलाई कम गराउन सकिन्छ स्पेसली प्यारेन्ट्सहरूलाई म के भन्न चाहन्छु भने बच्चाहरूलाई हुन त हामी सबैले आफ्नो तरिकाले बच्चा भएर विद्यार्थी भएर निस्केका हुन्छौँ तर उनीहरूको आफ्नै चुनौतीहरू हुन्छन् उनीहरूलाई उन्चन। उन्चन। के केही तनाव भइरहेछ भने सिधै यो गर्नु त्यो गर्नु भनेर एडभाइस दिनुको अगाडि उनीहरूसित बस्ने मम्मी आज यस्तो भयो हो अरू के भयो म यो भयो यस्तो भयो ए म टिचरले गाली गऱ्यो भनेर सुन्ने न कि टिचरले गाली गर्दा केही गरिसला नि त त्यसले केही बिगारिछ होला कि भनेर जुन हामीलाई एकछिन पनि सुन्ने टाइम दिँदैनौँ होइन त्यसैले एउटा मात्रै टिप यदि म यहाँबाट दिन चाहन्छु भने चाहिँ के भने यसलाई चाहिँ एक्टिभ लिसनिङ भन्छन् होइन धेरै यो हो त्यो नभनिकन उसलाई बोल्न मात्र दिइरहने उसलाई जस्तै भनौँ न म सानो उदाहरण दिन्छु बच्चाले भनेकै मलाई चाहिँ एउटा साथीले पिट्यो त्यसपछि बाबु किन पिट्यो किनकि मैले यस्तो उसले मेरो टिफिन दिदियो मैले उसलाई गाली गरेँ मलाई पिट्यो ल अब के गर्ने त मलाई टिचरलाई कम्प्लेन गरिदिन्छु अनि टिचरलाई कम्प्लेन गरेपछि के हुन्छ टिचरले उसलाई पनि पिट्नुहुन्छ अनि भोलिपल्ट के हुन्छ र ठिक छ त्यो सबै कुरा सुनेर उसलाई पनि त्यसरी डिसिजनमा लिन थाल्यो भने भोलिपल्ट हुनसक्छ उसले आएर आफ्नो समस्या भन्छन् तर हामीले बिचमा रोक्यौँ तैँले पिदिनुहोस् त अब सधैँ पिटा खाएर बस् भनेर त्यो स्वासारको नेगेटिभ कुरा जानसक्छ त्यसरी एउटा मात्रै टिप भन्नु पऱ्यो भने चाहिँ सुन्नु होला हजुर समय निकालौँ र सुनौ कस्तो महत्त्वपूर्ण टिप आजको टिपले तपाईँलाई मद्दत गर्छ भनेर आशा राख्दछु डक्टर साहब आजको हाम्रो कार्यक्रम आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिरहनु भएको साथीलाई साइक विज्ञान टिप पनि दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद मलाई पनि यहाँ बोलाउनु भयो अनि आफ्नो यो डिप्रेसन जुन म डेली हेरि पनि रहन्छु त्यसमा चाहिँ आफ्नो मनका कुराहरू राख्ने एउटा अवसर दिनुभयो त्यसको लागि धन्यवाद र आशा छ कि यो सुनेर कसैलाई केही फाइदा भयो भने त्यसलाई चाहिँ मैले एउटा पोजिटिभ रूपले लिनेछु साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साताको शनिबार तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुन्छ बेलुकी सभा पाँचदेखि बजे बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला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 मनोजिज्ञासा एट साइक विज्ञान एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सय अन्ठानब्बे साठी बयानब्बे एकाउन्न आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कमसँगै साइक विज्ञानको वेबसाइट डब्ल्युडब्लूडब्ल्यू डट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद हाम्रो अतिथि साइकेट्रिक डाक्टर प्रभाकर पोखरेललाई आफ्नो अमूल्य समय र विचारको लागि विशेष धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै आजलाई म कृपा सिक्देल र साथमा साथी सुजन श्रेष्ठ आजको कार्यक्रमबाट बिदा लिन्छौँ नमस्कार नमस्कार साथी युएस एम्बसीको सहयोग तथा जिपिवाइसी नेपाल र उज्यालो 90 नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी हरेक साता विभिन्न खण्डमा स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको अङ्कमा हामीले अटिजम लागेका बाल बालिका र तिनका अभिभावकलाई काम लाग्ने एन्ड्रोइड एपको बारेमा जानकारी गरायौ र कार्यक्रमको दोस्रो खण्डमा सिभिटी बारेमा पनि जानकारी गरायौ साथी तपाईलाई थाहै छ आज कार्यक्रम नियमित शैलीभन्दा छुट्टै हुन्छ आज हामी एउटा मानसिक रोग जसलाई डिप्रेसनको नामले चिनिन्छ यसै विषयमा चर्चा गर्छौ यसै विषयका एक विज्ञसँग साथै आज तपाईले हामीलाई पत्र इमेल वा एसएमएस मार्फत पठाउनु भएको मनमा लागेको विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्ने पालो हामीलाई जिज्ञासा पठाउने साथीहरूको गोपनीयताको सम्मान गर्दै हामी उहाँहरूको नाम र ठेगाना चाहिँ भन्दैनौ त्यसैले साथी तपाईँसँग कुनै पनि मनोजिज्ञासा छन् भने वा कुनै पनि मानसिक वा मनोवैज्ञानिक विषयको बारेमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने हामीलाई सिधै एसएमएस वा इमेल गर्न सक्नुहुन्छ हामीलाई एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे वा इमेल ठेगाना मनोजिज्ञासा एट साइक विज्ञान डट सा। हामीसँग विज्ञको रूपमा डाक्टर प्रभाकर पोखरेल हुनुहुन्छ उहाँ हाल रिदम न्युरो साइकेट्रिक हस्पिटलमा कन्सल्ट्यान्ट का रूपमा र किस्ट मेडिकल कलेजमा लेक्चररका रूपमा आबद्ध हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रम मनोजिज्ञासामा धन्यवाद कृपा तथा सुजतजी हामीलाई सुनिरहनु भएको साथीलाई आफ्नो बारेमा छोटो जानकारी दिनुहोस् न okay. ओके म चाहिँ डक्टर प्रभाकर पोखरेल हौँ म अहिले चाहिँ काठमाडौँ युनिभर्सिटी मेडिकल स्कुलबाट एमबिबिएस र पिजिआई चण्डीगढबाट साइकेट्रीमा चाहिँ मास्टर डिग्री गरेको छु र अहिले चाहिँ म किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल ग्वार्खोमा लेक्चर छु साथसाथै यो रिदम युरोसाइकेटिक हस्पिटल एकान्त कुनामा चाहिँ कन्सल्टेन्ट युरोसाइकेट्रिक स्कुलमा कार्यरत छु हजुर डाक्टर प्रभाकर यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाको सम्बोधन गर्ने प्रयास गर्छौँ र साथै मानसिक स्वास्थ्य र मनोविज्ञानको पाटाहरूमा समयले भ्याएसम्म कुरा गर्छौँ र आज हामी साथीहरूको मनोजिज्ञासासँगै डिप्रेसनको बारेमा चर्चा गर्दैछौँ अब विषयवस्तुतिर प्रवेश गरौँ तपाईँको बुझाइमा नेपालमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ अहिले मानसिक स्वास्थ्य अब यसलाई एक्ज्याक्टली अब यसरी नै भन्न चाहिँ अलिक अप्ठ्यारो हुन्छ तर कस्तो छ भने धेरै कारणहरूले चाहिँ अब अहिलेको परिस्थितिमा चाहिँ मानसिक स्वास्थ्य अलि जटिल हुँदै गएको छ जस्तै अब यो भुइँचालो भयो होइन अनि त्यसपछि चाहिँ अब तनावका थुप्रै कुराहरू नाकाबन्दी थुप्रै कुराहरू छन् त्यसले गर्दाखेरि पनि जब जीवन सहज हुँदैन मानसिक स्वास्थ्य पनि त्योले सहज हुँदैन त्यसैले पहिलाभन्दा केही अलिक केही समयलाई चाहिँ मानसिक स्वास्थ्य अलिकति अप्ठ्यारै थियो होला तर अब बिस्तारै समयअनुसार चाहिँ एउटा सामान्य प्याटर्नमा जुन जुन पहिलादेखि देखिन्छ त्यसमा आइपुग्छ भूकम्पपछि हामीले मानसिक स्वास्थ्यमा धेरै नै अब खैला बैला नै मचायो अहिले चाहिँ फेरि तपाईँको अनुसार चाहिँ अहिले फेरि निरन्तरता अथवा सामान्य रूपमा नै मानसिक स्वास्थ्य आइसकेको छ हजुर अब यस्तो कसो छ भने अब नेपालमा चाहिँ यसको अनुसन्धान जति हुनुपर्ने हो होइन त्यो अनुसन्धान नभएको हुनाले ने नेपालमा चाहिँ यसको मात्रा कति छ भनेर भन्दा चाहिँ दुई तिनवटा रिसर्चहरूको आधारमा मात्रै भन्न सकिन्छ भने यदि हामीले विदेशको र डब्लुएचओले यो चाहिँ विश्वव्यापी रूपले आ, नेपाल जस्तो देशहरूमा गरिएका रिसर्चहरूको आधारमा हेर्ने अनुसन्धानको आधारमा हेर्ने हो भने चाहिँ हरेक यो पाँचजनामा एकजनालाई केही सामान्यदेखि जटिल रूपले चाहिँ मानसिक समस्या मानसिक रोग देखा पर्छन् र नेपालमा पनि मलाई लाग्छ त्यही सम्भव त त्यही मात्रामा हुनुपर्छ तर अब दुई तिनवटा घटनाक्रममा चाहिँ यसको मात्रा अलिकति मा मा बढ्न सक्छ होला भन्यो मात्र हो आज भने हामी डिप्रेसनको बारेमा कुराकानी गर्न गइरहेका छौँ नेपालसँगै संसारमै अत्याधिक रूपमा लाग्ने एउटा मानसिक रोग डिप्रेसन ठुलो चुनौती भएको छ अरू मानसिक रोगभन्दा धेरैजसो मानिसले डिप्रेसनको शाब्दिक अर्थको हिक्का राख्न सक्छन् यसलाई हामीले सामान्य भाषामा बुझ्दा दिग्दारी निराशापन भनेर पनि बुझ्छौँ अब प्रभाकर जी खासमा डिप्रेसन भनेको चाहिँ कस्तो खालको मानसिक रोग हो डिप्रेसन एक प्रकारले यस्तो मानसिक रोग हो जसमा चाहिँ मुड भन्छ या मनमा चाहिँ जुन एउटा मनस्थिरता हुनुपर्ने त्यो हुँदैन र धेरै मन, मन चाहिँ निराश भइरहन्छ सो मुख्य रूपले भन्नुपर्दाखेरि चाहिँ हामीले यो हाम्रो क्लासिफिकेसनमा चाहिँ एउटा मूड डिसअर्डर भन्छौँ मनको मुख्यतया चाहिँ समस्या हो चा, अब एक प्रकारले हेर्ने हो भने चाहिँ आफ्नो स्वभाव विपरीत आफ्नो पहिला आफूलाई मन परेको कुराहरूको विपरीत यदि मन लगातार रूपले चाहिँ उदास भइरहन्छ खुसी हुन सकिह छैन र त्यो चाहिँ चा, एक दिन दुई दिन नभएर एटलिस्ट मिनिमम चौध दिनसम्म हुने भन्दा बढ्ता भयो भने चाहिँ डिप्रेसन हो कि भनेर चाहिँ हामी पहिला त्यसमा सोच्छौँ र त्योसँगै अरू अरू रूपमा हेर्छौँ भनेपछि एक प्रकारले हेर्दाखेरि चाहिँ यो चाहिँ मनको हुन त अब यसो हेर्दाखेरि सबै मानसिक रोग मनकै जस्तो लाग्छ होइन तर यो चाहिँ कति बेला सोचका विकारहरू आउँछन् कति बेलामा चाहिँ हाम्रो दृष्टिकोणको अ अप्ठ्यारोहरू आउँछ नि मुख्यतः यसमा चाहिँ मनको विकार नै हो हजुर हामीले कुरा त गऱ्यौँ मनको विकार भनेर यसका अरू अन्य लक्ष्य चाहिँ के के देखाउँछ जस्तै कसैलाई डिप्रेसन लाग्छ मुख्य रूपमा चाहिँ डिप्रेसनको हामीले रोग यदि हामीले पत्ता लगाउनु छ भने चाहिँ मुख्य रूपले चाहिँ उहाँको कुरा उहाँसँगको कुराकानी उहाँको स्वभाव व्यवहारको परिवर्तनहरूलाई नै गर्छौँ अब जस्तै मान अरू मानसिक रोग जस्तै कुनै एक्सरे सिटी स्क्यानहरू रोग पत्ता लगाउने होइन त्यसैले मुख्य रूपले चाहिँ उहाँको हाम्रो मनमा आउने सोचहरू मनमा आउने व्यवहारमा हुने परिवर्तनहरू अनि त्यसपछि चाहिँ दिन दिनका रुटिनहरू त्यसको आधारमा चाहिँ हामी चाहिँ यो रोग पत्ता लगाउँछौँ यो रोग पत्ता लगाउनलाई चाहिँ विश्वव्यापी रूपमा होइन एउटा स्ट्यान्डर्ड क्राइटेरियाहरू चाहिँ एउटा निश्चित आधारहरू बनेका छन् कुनै अब डिप्रेसन रोग पत्ता लगाउनको लागि चाहिँ कुनै सिटी स्क्यान कुनै एक्सरे वा कुनै तरिकाले नगरीकन चाहिँ उहाँसँगको मनका कुराहरू मनमा आउने सोचहरू मनको अवस्था अनि त्यसपछि स्वभावमा व्यवहारमा आएको परिवर्तनहरू र त्योसँगै चाहिँ अब निन्द्रामा खानाको रुचिमा आएको परिवर्तनहरू होइन त्यसलाई चाहिँ समेटेर चाहिँ हामीले चाहिँ रोग पत्ता लगाउँछौँ र यो रोग पत्ता लगाउनलाई चाहिँ जुन एउटा आधार छ त्यो चाहिँ विश्वव्यापी रूपमा चा, छ जस्तै नेपालमा मात्र नभएर चाहिँ एउटा स्ट्यान्डर्ड चाहे जा अमेरिकामा जानुहोस् चाहे बेलायतमा जानुहोस् एउटा आधारहरू बनाएको छ जस्तै आइसिडी भन्छन् चा, वा चाहिँ डिएसएम भन्छन् क्राइटेरियाहरू हुन्छ त्यसको आधारमा बन्छु त्यसैले मुख्य रूपले त्यो लक्षणलाई फेरि पनि टुक्राउँदाखेरि चाहिँ कस्तो भने पहिला सुरुमा त मन उदास रहने उदास पनि कस्तो भने एकछिनलाई एउटा घटनालाई लिएर कि लगातार रूपले मनमा खुसी महसुस गर्न नसक्ने उदास रहने जुन चाहिँ के भनिन्छ भने धेरैजसो घन्टा दिनमा धेरैजसो घन्टा र हप्तामा धेरो दिनहरूमा त्यस्तो किसिमको उदासी भइराख्ने होइन त्यो एउटा भयो अर्को भनेको चाहिँ खुसी महसुस गर्न नसक्ने पहिला जुन कुरामा म खुसी हुन्थेँ त्यसमा पनि खुसी महसुस गर्न नसक्ने बेकार लाग्ने अनि पहिला जति मसीमा शरीरमा तागत छ जोस छ त्यो नभएर चाहिँ सानसानो कुरामा थकाइ लाग्ने जुनमा चाहिँ अरू रोगहरूको लक्षण नहुन सक्ने तरिकाले पनि थकाइ लाग्ने त्यो चाहिँ मुख्य लक्षण छन् भने त्योसँगै चाहिँ सानसानो कुरा बिर्सिँदै जाने पढाइमा ध्यान दिने वा कुनै कुरामा ध्यान दिन गाह्रो हुने मनमा नकारात्मक सोचहरू लगातार आइरहने चाहे राम्रै घटना किन नहोस् सबै कुरा बिग्रिन्छ सकिन्छ भन्ने यस्तो सोचहरू लगातार रूप ल्याइरहने जीवनप्रति चाहिँ एउटा नकारात्मक दृष्टिकोण जस्तो बन्ने अनि त्यसपछि चाहिँ कति यति अप्ठ्यारो हुने कि त्यो त्यो त्यो अवस्थाबाट बाहिर निस्किनै सकिनँ जस्तो लाग्ने आफू बेकार छु भएको जस्तो लाग्ने सँगसँगै निन्दामा निन्दाको कमी हुने खानाको रुचिमा कमी हुने र चाहिँ कहिलेकाहीँ यस्तो अवस्थामा पुग्ने कि म बाँच्नुभन्दा मर्नु ठिक छ भनेर आत्महत्याको सोच आउने होइन त्यसैले यो सबै कुराहरूलाई समेटेर चाहिँ हामी चाहिँ र एउटाको डाग्नोसन गर्छौ भनेपछि यदि यस्ता समस्या कसैमा छ भने चाहिँ छिटै नै साइकाट्रिस्ट डक्टरलाई देखाउनु पर्यो हजुर हामी डिप्रेसनको चर्चालाई निरन्तरता दिने नै छौँ अब हामीलाई आएको पहिलो मनोजिज्ञासाको पालो जुन यस प्रकारको छ म अठाइस वर्षीय विवाहित महिला हुँ म भर्खरै विदेशबाट फर्किएकी छु नेपाल आएपछि मलाई सबैजनासँग घुलमिल गर्न एकदमै गाह्रो भइरहेको छ फरकेको दुई महिना बितिसक्दा पनि मलाई एक्लै बस्न मन लाग्छ रिस उठ्छ मान्छे धेरै बोल्यो भने साथीहरूले त परिवर्तन भइस भन्छन् मलाई के भएको होला कि यो कुनै मानसिक अवस्थाको सङ्केत त होइन म पहिले जस्तै हँसिलो सबजनासँग रमाउने हुन चाहन्छु म के गरौँ तपाईँको मद्दतको आशामा उहाँको मनोजिज्ञासाको सम्बोधन कसरी गर्नुहुन्छ अब अट्ठाइस वर्ष हुनुहुन्छ भर्खर दुई महिना भयो फर्किनु भयो भन्नुभयो र पहिला जस्तो म खुसी कसरी हुने म पहिला जस्तो आस हाँसी खुसी कसरी रहने भन्नुभएको छ भनेपछि मुख्य रूपले भएर सायद त खुसी हुन सक्नु छैन वा चाहिँ मन उदास रहन्छ भन्ने कुरा चाहिँ बुझिन्छ र दुई महिना भइसक्यो एक दुई दिन तिन चार दिन होइन होइन धेरैजना मान्छेहरूमा चाहिँ विदेशबाट फर्किसकेपछि अलिकति एड्जस्टमेन्ट गर्न टाइम लाग्छ भनौँ न नयाँ तरिकाले अब आफ्नो सरी तरिकाले बाँचिरहेको अलिकति परिवर्तनहरूमा चाहिँ अप्ठ्यारो हुनसक्छन् तर त्यति लामो समयसम्म हतपत्ती हुँदैन त्यसमाथि पनि आफ्नै देशमा फर्केसिन् होइन त्यसैले त्यो सबै अर्थमा चाहिँ पहिला जस्तो खुसी हुन नसकेको एक्लै बस्न मन पराउने कोहीसित बोल्न नरुचाउने अनि त्यसपछि सकभर नबोल्दै हुन्थ्यो भन्ने र त्यसबाट आफू पनि खुसी नभएको त्यसबाट बाहिर निस्क्यो भन्ने हिसाबले उहाँको सोच राख्नुभएको र रा नसक्नुभएको अवस्थामा चाहिँ उहाँलाई डिप्रेसनको रोग लागेको हुनसक्छ है म हुनसक्छ म किन भन्छु भने चाहिँ कति चाहिँ अब केही पहिला लाइफ उहाँले एउटा तरिकाले बिताउनु भयो उहाँ अर्कै फ्रिडम लाइफ भनेर त्यस्तो पो हुनु कि भनेर अहिले आएर चाहिँ त्यस्तो लागेको पनि हुनसक्छ त्यसैले यति भन्दैमा चाहिँ डिप्रेसन नै हो भन्ने चाहिँ म मलाई अलि हतार करें जो हो तर वहाँ को सभी सुंदा डिप्रेशन होने संभावना एकदम धेरे हा साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ छा। र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट इमेल पनि पठाउन सक्नुहुन्छ छा। डाक्टर अब फेरि डिप्रेसनकै बारेमा चर्चा गरौँ डिप्रेसन नेपालमा कतिको चुनौतीको रूपमा उभिएको छ एक प्रकारले चुनौती नै छ किनभने चाहिँ म नेपालको प परि अलिकति बाहिर लाग्छु यो डब्लुएचले यो डब्लुएच भनेको चाहिँ यो स्वास्थ्य सङ्गठनको विश्वको स्वास्थ्य सङ्गठनले के गरे भनेछ भने दुई हजार बिससम्ममा डिप्रेसन चाहिँ संसारकै दोस्रो चुनौतीपूर्ण रोग हुनेछ इन टर्म्स अफ डिसएबिलिटी भन्छ डिसएबिलिटी भन्नाले चाहिँ आफूले गर्न सकेको का नियमित काम गर्न नसकेको र त्यसले गर्दाखेरि भएको बोझ सबैलाई हेर्ने हो भने चाहिँ डिप्रेसन चाहिँ दोस्रो चुनौतीपूर्ण रोगको रूपमा हुनेछ भनेर भनिआएको छ दुई हजार बिससम्ममा र त्यसबाट नेपाल पनि अछुतो रहन सक्दैन किनभने यो डिप्रेसन चाहिँ कुनै देशमा एकदम धेरै र कम भन्ने त्यस्तो प्याटर्नमा देखिया छ त्यसैले गर्दा नेपाल पनि त्यसबाट अलि बाहिर रहन सक्दैन पहि दो पहिलो कुरा दोस्रो कुरा चाहिँ नेपालमा जुन गरिबी छ चा, जुनमा चाहिँ धेरै चुनौतीपूर्णहरू अवस्था आफै पनि छन् त्यो हिसाबले पनि डिप्रेसन हुनसक्ने सम्भावनाहरू आफ्नो ठाउँमा रहेकै छन् तेस्रो कुरा चाहिँ के छ भने चाहिँ डिप्रेसनलाई चाहिँ चिन्ने तरिका डि डिप्रेसनलाई स्वीकार्ने तरिका डिप्रेसनलाई स्वीकार मद्दत लिने तरिका शैली चाहिँ नेपालीहरूमा भनौँ न हाम्रो देशहरूमा चाहिँ फेरि सहज छैन डिप्रेसन अझै पनि एउटा स्टिगमा भन्छ नि यो चाहिँ यो रोगलाई चाहिँ अझै पनि एउटा सहज रूपले हेरिँदैन होइन म अब यसलाई जस्तै अलिक ब्रेक के गर्छु भने जस्तै कसैको खुट्टा भाँच्यो भने ऊ आनन्दले हस्पिटलमा जान्छ आनन्दले त नभउनु दुखैले जान्छ त्यही पनि हस्पिटलमा मतलब हस्पिटल जान उसको लागि कुनै ठुलो सोच्नुपर्ने कुरा होइन इमर्जेन्सीमा जान्छ प्लास्टर त्यत्रो सेतो प्लास्टर लाएर सबैले देखिने गरी के भयो बाबु भनेर भन्दा पनि स् अप्ठ्यारो हुँदैन होइन होइन तिन महिना दुई महिना आराम गर्नुपर्छ भन्दा पनि कसैले प्रश्न गर्दैनन् उसलाई दुख्छ होला बिचरा भनेर पनि हामी बुझ्न सक्छौँ भने डिप्रेसनमा चाहिँ त्यति नै चोट मनभित्र लाग्यो हुनसक्छ त्यति नै असहज भाव हुनसक्छन् उनीहरूको जीवन केही काम गर्न नसक्ने त्यति नै हेल्पलेस भा हुन सक्छन् त्यही पनि मान्छेहरूले चाहिँ यसमा चाहिँ कमजोरी हो अलिक मनलाई बलियो बन सकिहालिन्छ नि भन्ने रूपले हेरेका रोगको रूपमा हेरेर आउँदैनन् उनलाई कमजोरको रूपमा हेर्या हुन्छन् र जसलाई भएको छ उसले पनि आफै त रोगमा मद्दत लिन सकिँदैन भने केही हुँदैन कसैले फाइदा गर्दैन भन्ने सोच हाबी हुन्छ भने त्यसबाहेक पनि त्यो स्विकार्न नसक्यो परिवारले स्विकार्न नसकेको अवस्थामा चाहिँ उपचारै नहुने त्यस त्योसँगै आत्महत्याको सम्भावना बढ्ने होइन त्यो सबै कुराले गर्दा चाहिँ डिप्रेसन एक तरिकाले नेपालमा चुनौती नै ने हो हजुर चुनौती चाहिँ हो यो कतिको कमन चाहिँ कतिको छ चा। जस्तै कतिको हामीले डिप्रेसन तपाईँको कामको अनुभवमा डिप्रेसन लागेका मान्छेहरू चाहिँ कति आउँछन् के okay. अब मेरो सुरुको इनिसियल ट्रेनिङ इन्डियामा चण्डीगढमा भएको हुँदाखेरि त्यहाँ पनि धेरैजना मानिसहरूमा डिप्रेसन देखिएको छ र त्यसमा चाहिँ विश्वको डब्लुएचओको जुन चाहिँ विश्वव्यापी रूपले जुन उनीहरूले बनाएको छ त्यसमा फरक छैन र नेपालमा मेरो अनुभव पनि त्यस्तै छ तर कसो चाहिँ नि यो पत्ता लगाउनुको लागि एउटा अनुसन्धान हुनु जरुरी छ कि कतिजना मान्छेमा लक्षण छन् छैनन् भन्ने कुरा जुन चाहिँ नेपालमा नभएको हुनाले नेपालकै भन्दाखेरि चाहिँ यति नै हो भनेर भन्नलाई चाहिँ यकिनसाथ भन्न अप्ठ्यारो छ तर मलाई लाग्दैन विश्वको अरू देशको तुलनामा चाहिँ कम कम जस्तो लाग्दैन जसैले भनिहाले चारजना मध्येमा चारदेखि पाँचजना मध्येमा एकजना भनिन्छ हाम्रो संस्कृति र सामाजिक अवस्थाले गर्दा डिप्रेसनको लक्ष्य सबैतिर उस्तै तरिकाले देखिँदैन जस्तै अमेरिकामा एक प्रकारले आफ्नो समस्या प्रस्तुत गर्छन् भने नेपालमा अर्कै तरिकाले प्रस्तुत गर्न रुचाउँछन् मान्छेहरू तपाईँको अनुभवमा नेपालीहरू डिप्रेसन हुँदा केही खास लक्ष्य देखाउँछन् कि ओके यसमा चाहिँ कस्तो छ भने जुन ठाउँमा चाहिँ हामीले आफ्नो मनको कुरालाई व्यक्त गर्न सहज रूपले सक्दैन त्यो ठाउँमा चाहिँ डिप्रेसनका थुप्रै अरू सिम्टम्सहरू लक्षणहरूबाट लिएर आउँछन् होइन त्यसमा चाहिँ मुख्यतया चाहिँ दुखाइ एउटा लक्षण हो धेरैजनालाई ढाड दुख्ने जिउ दुख्ने टाउको दुख्ने अनि सानसानो कुरामा थकाइ लाग्ने सास फेन गाह्रो हुने यस्ता किसिमका लक्षणहरू लिएर चाहिँ धेरै सो हस्पिटल आइरह अनि अरू सबै रिपोर्टहरू नर्मल भइसकेपछि अरू जहाजमा केही नभइसकेपछि हामी कहाँ पठाउँदा कतिजनालाई चाहिँ छ महिनादेखि तिन महिनादेखि यस्तै लक्षण डिप्रेसनको लक्षण मन पनि उदास हुने के कुरा गर्न मन नलाग्ने भनेर थाहा पाइरहन्छौँ र के देखिया छ चा भने चाहिँ हामी चाहिँ अझै पनि म खुसी हुन सकिनँ म दुखी छु भनेर भन्ने त्यो व्यक्त गर्ने शैली चाहिँ हाम्रोमा चाहिँ सहज शैली होइन बरु जिउ दुखिया छ मलाई टाउ मलाई डिस्टर्ब नगर मलाई कतै जान मन लाग्छैन मान्छे भन्न सक्छन् होइन अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रोमा चाहिँ अझै पनि दुखाइ पेन वा चाहिँ अरू लक्षणहरू जस्तै थकाइ लागेको के काम गर्न मन न न न नलागेको नसकेको भन्ने कुराले चाहिँ धेरैजनाहरू चाहिँ आउनुहुन्छ अनि खाना नखाँदाखेरि दुब्लाउँदै गएको अनि त्यसपछि चाहिँ नसुतेको योसम्म पनि लक्षणहरू अनुथानमा छ तर अहिले आएर मैले परिवर्तन चाहिँ के देखाएको छु भने धेरैजना मान्छेहरू चाहिँ बिस्तारै होइन मलाई चाहिँ मन अब दुःखी भइरहेछ म चाहिँ निराश भइरहेछु यसबाट बाहिर निस्किनु पर्छ भनेर आउनु थाल्नु भएको पनि त्यसैले यो चाहिँ सकारात्मक तरिकाले हेर्नुपर्छ कि पहिलाभन्दा चाहिँ हो मान्छेहरूमा आ, यो देखिएको छ कि उहाँले मनका कुराहरू गर्न थाल्नु भएको छ मन चुपिरहन्छ भनेपछि शारीरिक पीडा चाहिँ लिएर आउनुहुन्छ डिप्रेसन लागेका मानिसहरू पनि जस्तै डिप्रेसनको बारेमा धेरै मिथ्या मैले आफै पनि पाएको छु जस्तै सामान्य टेन्सनलाई पनि मानिसहरू डिप्रेसन भन्छन् अथवा दुई चार घन्टा रोयो कोही रोएर बसेको छ भने पनि लौ यो त डिप्रेस्ड भयो भनेर पनि भनेको सुनिन्छ यस्ता मिथ्या चाहिँ कति पाउनुभयो यसमा दुवै साइडमा छ दुवैतर्फ छ जस्तै भनौँ न एउटा वो कोही मान्छे उदास भयो म केही पनि काम गर्न सक्दिनँ भन्यो आरको बुझ्ने मान्छेले अलिकति मनलाई बोल्यो भन न पहिला मलाई पनि लाग्थ्यो सक्दिनँ भनेर मैले कोसिस गरेँ अब म सकेँ नि त त्यस्तो सोचेर त्यस्तै सोचलाई आउन दिने भने त भइहाल्यो नि भने मतलब डिप्रेसनमा जुन सोच आउँछ त्यो आफ्नो बसमा छ चा, त्यसलाई चाहिँ रोक्न सकिन्छ चा, त्यसलाई मोड्न सकिन्छ आफूलाई बलियो बनाउन सकिन्छ भन्ने सोच पनि छ त्यसैले कमजोरीको लक्षण हो पुरानो पापको लक्षण हो भन्ने पनि सोचहरू छन् जुन पनि गलत छन् भने कहिलेकाहीँ चाहिँ अब कुनै कुराले मुड अफ हुना साथ म डिप्रेस्ड भएँ वा चाहिँ कसैले मलाई केही भन्दा साथ म डिप्रेस्ड भएँ डिप्रेसलाई रूपमा यो प्रयोग हुने होइन अब चाहिँ यो त हेर्दै डि डिप्रेस भएपछि भने यस्तो गरेर प्रयोग गर्ने त्यस्तो तरिकाले पनि हार्छन् होइन अब यसलाई चाहिँ कसरी भन्नुपर्छ भने चाहिँ तर्फ छन् तपाईँको प्रश्नकोमा चाहिँ मिथ्या चाहिँ यो एउटा मान्छेको एउटा चाहिँ भगवान् रिसाएको रोग होदेखि लिएर देवी रिसाएको रोग होदेखि लिएर यो कमजोरीको लक्षण होदेखि लिएर यो रोगै होइनदेखि लिएर मनलाई बलियो बनाउनुपर्छदेखि लिएर होइन यो चाहिँ आफ्नो जित्न सकिन्छ मनलाई सम्झाउनु पर्छदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ यसको मिथ्याहरू चाहिँ छन् यी मिथ्याहरूलाई चाहिँ कसरी चिन्न चाहनुहुन्छ चा। पहिला सुरुमा त मान्छेमा चेतना आउनु पर्यो होइन म धेरैजनालाई त्यही नै भन्ने गर्छु कि जस्तै आ... कतिजनाहरू चाहिँ औषधि खानुपर्छ र भनेर अलिकति औषधी नखाँदा हुन्थ्यो भने पनि हुन्छ त्यो पनि स्वाभाविक रूपले सोच्ने नभइदिए पनि किन औषधि बिना हुन्छ भने गरौँ भन्ने सोच आउँथ्यो त्यो स्वाभाविक हो तर कस्तो म कसरी भन्न चाहन्छु भने यदि त्यो दुःखको अवस्थामा तपाईँ केही पनि काम गर्न नसक्ने अवस्थामा हरेक कुरालाई बोझ लागेको अवस्थामा बस्न चाहनुहुन्छ कि यसबाट बाहिर निस्केर खुसी भएर आफ्नो काम गर्न चाहनुहुन्छ अब यो यसलाई होइन म यसबाट बाहिर निस्किन चाहन्छु म यसरी बस्न चाहनु चाहन्न भन्ने सोच जुन सबै मान्छेमा आउँछन् भने यसबाट यसलाई यसलाई स्विकार्नु र यसबाट बाहिर निस्किनु राम्रो हो त्योतर्फ भन्यो भने कतिजनाहरू चाहिँ तयार पनि हुनुहुन्छ अब यो डिप्रेसन चाहिँ कसरी हुन्छ कुनै व्यक्तिलाई जस्तै डिप्रेसन हुने केही कारण होला पक्कै पनि त्यसको बारेमा केही भनिदिनुहोस् न अब डिप्रेसनको चाहिँ जुन अनुसन्धान भयो थुप्रैजनामा भयो यसमा के देखिया छ डिप्रेसन एउटै प्रकारले एउटै कारणले हुन्छ भन्ने छैन कतिमा चाहिँ वंशानुगत तरिकाले हुन्छ वंशानुगत तरिकामा चाहिँ जसमा चाहिँ भनौँ न बुवामा थियो वा हजुरआमा थियो हजुर बुवामा थियो अनि त्यसले गर्दाखेरि चाहिँ हुने सम्भावना बढेर जान सक्छ कतिमा चाहिँ यो यसलाई चाहिँ यो साइको सोसियल भन्छन् जस्तै बच्चामा चाहिँ एक्लोपन ट्रमा अभ्युज होइन उनलाई चाहिँ कसैले शोषण गरेको थियो बच्चामा देखि लिएर कसैले चाहिँ बच्चादेखिको आउने जीवनमा देखेका जीवनमा देखेका जीवन आफ्नो बारेमा र संसारको बारेमा बनाइएका सोचहरू यी सबै कुराहरूले चाहिँ डिप्रेशन डिप्रेसन हुनसक्ने सम्भावना बढाउँछ एउटा चा, अर्को चाहिँ कस्तो छ भने हामीले समस्यालाई देखेर समस्या, देखे समस्या समाधान गर्नु सकेको सोच्ने शैलीहरू यो सबैले चाहिँ डिप्रेसनमा चाहिँ ठुलो रोल खेलाउँछ र अर्को हुना तनाव तनाव जस्तै कुनै घटनाक्रम देखाएको दे, धेरै छ के देखाएको छ अनुसन्धानमा के देखाएको छ भने छदेखि नौ महिना अगाडि भएको ठुलो घटनाले त्यो बेलामा चाहिँ उसले स तरिकाले सम्हाल्छ तर छदेखि नौ महिनामा चाहिँ डिप्रेसन हुनसक्ने सम्भावनाहरू बढाउँछ जसले तनाव जीवनमा हरेक दिन आएका तनावहरू यिनीहरू सबै चाहिँ डिप्रेसनलाई uh, हुनुको -like, uh, मुख्य कारण मध्येमा एक हुन् okay. त्यसैले ठेक ठोस रूपले यही मात्र भनेर भन्न सकिँदैन कोही मान्छे भन्छन् मलाई डक्टर मलाई केही तनाव पनि छैन के पनि छैन सबै राम्रो छ म किन दुःखी छु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 हामीसँग मनो चिकित्सक डाक्टर प्रभाकर पोखरेल हुनुहुन्छ र साथै आज हामी डिप्रेसनको बारेमा पनि चर्चा गरिरहेका छौ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि आउने नै छौ उज्यालो सुन्दै गर्नुहोला